मनोरञ्जनका लागि हजुर सुनो हजुर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 रेडियो ट लाइनमा भएको बिहान एघार बजेको उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्दैछ नेकपा माओवादी लगायत असन्तुष्ट दलहरूसँग गर्ने वार्ता वार्ताका लागि समितिका तर्फबाट पठाएको पत्र लगायतका विषयमा आज बैठकमा छलफल हुनेछ समितिको नेतृत्व हिजोबाट फेरि माओवादी पुष्प कमल दाहाल प्रचण्डले सम्हाल्नु भएको छ राजनैतिक समितिले सरकारको विघटन र चुनाव गर्ने बाहेक सबै विषयमा छलफल गर्ने बताएको छ नेकपा माओवादीले बिना शर्त वार्तामा बस्ने बताएको छ एमाले नेता तथा कार्यदलका सदस्य रघुजी पन्तले आजको बैठकबाट वार्ताको मैती समय तय गरिने बताउनु भयो कार्यविभाषणमा देखिएको विवाद मिलाउन आज पनि एकीकृत नेकपा माओवादीको बैठक बस्दैछ अहिले केबेरमा पार्टी कार्य परिष्ठाना कोटेश्वरमा बस्ने पदाधिकारी पुनस्थायी समिति विभिन्न ब्यूरो तथा विभागका प्रमुखको बैठकले संगठनात्मक कार्यविभाषणमा देखिएको विवाद मिलाउने नेताहरूले बताएका छन् माओवादीभित्र अध्यक्ष पुष्प कमल दाल प्रचण्डको एकल नेतृत्व बहुदलीय अहिलेको संरक्षणलाई थप मजबुत पार्ने नेतृत्व स्वयंका लागि सांगठनिक महाधिवेशन गर्ने र डाक्टर बाबुराम भट्टरालाई वरिष्ठ नेता बनाउने लगायतका प्रस्तावमा बार छलफल भए पनि त्यसले अन्तिम रूप नपाएको प्रसन्धका स्वकीय सचिव चुनामणी खड्काले जानकारी दिनुभयो केन्द्रीय समिति बैठकमा उपाध्यक्ष डाक्टर बाबुराम भट्टले पत्याको घोषणा गरेपछि माओवादीले आउँदो चार गते विस्तारित बैठक बोलाएको छ भट्टरालाई वरिष्ठ नेता बनाउने माओवादीको तयारी छ आज अन्तर्राष्ट्रिय न्याय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ न्याय दिवसको अवसरमा नेपाल मानवाधिकार आयोग र न्याय र मानवाधिकारसँग सम्बन्धित विभिन्न संस्थाले कार्यक्रम गर्दैछन् अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सद उन्नाइस जुलाई सत्रका दिन जारी भएको हुँदा प्रत्येक वर्ष सत्र जुलाई विश्वभरि अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवसको रूपमा मनाउने गरिन्छ नेपालमा पनि विभिन्न कार्यक्रम गरी न्याय दिवस मनाइदेछ अवसारभरिमा <पनी> देशभर साठी प्रतिशत रोपाई सकिएको छ अघिल्ला वर्षहरूमा यति बेलासम्म आधाभन्दा कम मात्रै रोपाई हुने गरेकोमा यो वर्ष धेरै भएको कृषि विकास मन्त्रालयले जनाएको छ समयमा नै पानी परेको कारण हिमाली जिल्लाका धेरै ठाउँमा रोपाई सकिएको छ हिमालका रोपाईँ हुने ठाउँमध्ये झण्डै नब्बे प्रतिशत क्षेत्रमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ यस्तै पहाड़मा पचहत्तर प्रतिशत र तराईमा प्रतिशत गुहाराहारीमा रोपाईँ भएको छ हिजो पनि धेरै ठाउँमा रोपाई भइरहेको छ अघिल्ला वर्षहरूमा समयमा पानी नपरेको कारण रोपाई गर्न नसकिएको भन्ने किसानहरूको गुनासो हुने गरेकोमा यस वर्ष यस्तो गुनासो र समस्या नसुनिएको मन्त्रालयले जनाएको छ देश वर्षै पन्ध्र लाख हेक्टर क्षेत्रफलमा धान लो पाइ हुने गर्छ जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यालयमा लगातार अनुपस्थित हुने र मादक पदार्थ सेवन गर्ने तेइस शिक्षकलाई कारवाही गरेको छ हाजिरी गल हुने विभिन्न विद्यालयका अठारजना शिक्षकको तलब कट्टा गरिएको जिल्ला शिक्षाधिकारी रामबन्ध सुवेदीले जानकारी दिनुभयो अठार शिक्षकको तलब बापतको एक लाख काटिएको सुवेदीले जानकारी दिनुभयो यस्तै कार्य समयमा मादक पदार्थ सेवन गर्ने पाँच शिक्षकलाई प्रारम्भिक कारवाही गरिएको सुवेदीले बताउनुभयो र पाकिस्तान र वेस्ट इन्डिज बिचको एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई सैतिस रनले पराजित गरेको छ र सारेर पहिले ब्याटिङ गरेको वेस्ट पुरै ओभर खेलेर आठ विकेटको क्षतिमा दुई रन छोड्यो उसका लागि डायन ब्राभोले चौन रन डायन ब्राभोले अब त्रिचालिस रन जोन्सेल चार रन किरोन पोलाले तिस रन र मार्लन मासुमले एक्काइस रनको योगदान गरे बलिङतर्फ पाकिस्तानका सहिद चुम्बल र सहीद वृद्धिले समान दुई दुई विकेट तथा मोहम्मद इफान अहिले समान एक एक विकेट लिए दुई सय तेत्तिस रनको विजयलक्ष्य लिएर मैदान मोत्रेको पाकिस्तानले सडचालिस दशमलव पाँच ओभरमा पुरै विकेट गुमाएर मात्र एक सय पन्चानब्बे रन जुन सक्यो उसका लागि नासिर झरसेमले चौन नरन, उमर रन उमार अकरमले पचास रनको योगदान गरे पनि टिमलाई जित दिलाउन सकेनन् पहिलो खेलमा आफ्नो खेल, खेल जीवनको उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई शानदार जित हासिल गरेर मुख्य नायक ठहरेका सायद अफ्रिधिले भने उत्कृष्ट ब्याटिङ गर्न सकेनन् अफ्रिधि दस बल खेल्दै पाँच रन बनाएर आउट भए वेस्ट जित दिलाउनुको लागि बलिङतर्फ स्वनेब नारीले सर्वाधिक चार विकेट र ड्यानी ब्राफेल दुई विकेट लिए प्रतियोगिता अन्तर्गतको तेस्रो खेल शुक्रबार हुनेछ बिहान <स्थाँ> एघार बजेको अर्पण खबर